रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन नमस्कार, कार्यक्रम उपस् पढाउने काम कञ्चोबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा इन्टरनेट लाइनको डब्लु डब्लु रेडियो अर्पण कमबाट प्रत्येक सातको बुधबार रफ्ना चार बजेकोपछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम कलिउड लिएर कार्यक्रम कलिउडकाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका प्रदर्शनको नजिक नजिक लागेका अनि प्रदर्शन भएर वर्ग मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउडकाउनमा र आज पनि दसवटा अब को त्यति राम्रो व्यवहार भने गर्न सकेन फिल्म पहिलो माया हो मेरो चलचित्र पहिलो माया हो मेरो पल पल तिम्रै नै याद हर पल तिमीलाई पाउँदा जीवनमा मायाको हलचल Okay, माया हो मेरो आले अबला 9 गरेको छ मेरोेको फिल्म होइन चलचित्र ङको नम्बर नाइन पोइसनको गीत यहाँले सुनिरहनु भएको छ मेरो मनको साथीबाट राखेको थिएँ हामी हिँड्ने सुनौलो बाटो अब पोइसनको गीत सुन्नु नम्बर एट पोइसन क्यान्सल गरेको छ नेपाली कथान चलचित्र रोमान्सको ट्राई टोल सङले रिलिज भइरहेको फिल्म हो रोमान्स एट पोइसनमा नेपाली कतन चलचित्र रोमान्स बाटो ङ <muchos> को टाइटल ट्रेक यहाँनिर एट पोइन्स नेपाल होइन लागि तयार रहेको छ श्रावण फिल्म प्रदर्शनमा आउने कुरो कहाँ श्री अब नेपालीका तल चलचित्र number 6 रोजते छो मन जल को बसाई दिल माधिमी लाई रोजते धड़कन बोली रहे Okay, दिल चूपशा, दिल चूपशा की दिल चूप दिल चूप कल्याण की बोले निर्माण गरिको फिल्म महसुस अब प्रदर्शनमा आउने भएको छ श्रवणको अन्तिम अन्तिम साताबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ आनन्द सिग्दल केके अधिकारी वरिष हमाल लगायत कलाकारको प्रमुख भूमिका रहेको छ महसुस चल्ने कुरोमा निर्माण युनिट निकै आशावादी रहेको छ कलाकारको हिसाबले गीत सङ्गीतको हिसाबले कथावस्तुको हिसाबले प्राविधिक सँगसँगै गीत सङ्गीत सँगसँगै सम्पूर्ण हिसाबले फिल्म निकै नै उत्कृष्ट बनेको बताउँदै राखेका छन् कल्याणले अब फिल्मले के कस्तो व्यवहार गर्छ त्यो भने बाँकी छ योभन्दा अगाडि श्रीमान भन्ने फिल्म उनले बजारमा ल्याइसकेका थिए र श्रीमानले राम्रो व्यापार गरेको थियो दर्शकको राम्रो माया पाएको थियो अबलाई नम्बर फाइभ पेसनको गीत सु नेपालमा नम्बर फाइभ पेसन क्याप्चर गरेको छ नेपाली कथाङ्ग चलचित्र लफडा लफडा पनि अब श्राम अठार गतिबाट प्रदर्शनमा आउँदैछ प्रस्तुत गर्दा नानकवटा निर्माता हो श्रेष्ठ र कलाकारको नाम लिँदा मुकेश टकाल झर्ना थापा रागिन प्रमोद खड्का लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ अबलाई नम्बर फाइभ क्वेसनमा नेपाली कथारङ्क चलचित्र लफडाबाट Item song number 5 what are getting it चोल जय डिभाली गदन चलचित्र लपडाको गीत यहाँले सुनिरहनु भएको छ श्रावण अठार गतिबाट प्रदर्शनमा आउँदैछ र चलचित्रको प्रचार प्रसार यतिखेर निकै व्यापक तरिकाले अगाडि बढिराखेको छ द्वन्द्व प्रधान फिल्म हो साथसाथमा साङ्गीतिक र कथावस्तुको हिसाबले पनि निकै राम्रो फिल्म भन्दै राखेका छन् प्रस्तुत गर्दा नान फिल्मले के कस्तो व्यवहार गर्छ त्यो भनेर हेरेर बाँकी छ र यसै बिहानले अर्को फिल्मको तयारी गर्दैछ फिल्मको नाम हो र मिसकलको चाँडै भन्ने चाँडै नै सुटिङ हुन गइराखेको छ अब नेपालमा नम्बर फोर क्वेसन क्याप्चर गरेको छ हो ए माया हो र हो ए माया हो को बारेमा हामी एकछिनपछि चर्चा गरौँला अब नम्बर फोर पोजिसनमा नेपाली कथम चलचित्र हो ए माया होबाट टाइटल सङ्गठ टाइटल ट्र्याक यहाँले सुनिरहनु भएको छ पहिलो पहिलोचोटि धड्किन्छ वेल फिल्म भइसकेको फिल्म हो, हो, हो अब नम्बर थ्री क्वेसनको गेम छ हो नम्बर थ्री क्वेसन क्याप्चर गरेको छ लभ फर एभर र लभ फर एभर अब असार चौध गतिबाट प्रदर्शनमा आउने भएको छ र फिल्मको बारेमा फेरि पनि हामी एकैछिनपछि कुरा गरौँला अब भने नम्बर थ्री क्वेसनमा नेपाली गाउँ चलचित्र लभ फर एभरबाट देउ मजा लेजा number 3 keh din ko zindagi ho ramrai laun mithai khao machale baacho zindagi ki yun masti mai ramaun yun maja yun maja keh din ko zindagi ho मजल बाजुन्द मस्ती मेरो सवै गरेसै मे हस लिउ मजा मजा लिू मजा लिू मजा जा लु मजा ऊ मजा लिल्यु मजा।, मजा, मजा।, मजा, मजा।, मजा जिन्दगी गोल्यु मजा मरेर गएपछि नेपाली गत चलचित्र लभ फर एभरको गीत यहाँले सुनिरहनु भएको छ अब प्रदर्शनको लागि तयार भएको चलचित्र पब्लिसिटीमा दौडधुप छ टिमलाई र असार चौध गतिबाट प्रदर्शनमा आउने फाइनल भएको छ हलहरू मिलाइराखेका छन् फिल्मका निर्देशक शङ्कर आचार्य र फिल्ममा कलाकारको नाम लिँदा गजित विष्ट सु घिम्रे लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र अलिकति फरक ट्र्याकमा निर्माण भएको फिल्म हो लभ फरेभर र यस फिल्मका निर्देशक शङ्कर आचार्यले भनिराखेका छन् कि लभ ले कुनै एउटा शिक्षा दिँदैन फिल्म पुनः मनोरञ्जनात्मक चलचित्र हो मनोरञ्जन लिनको लागि सिनेमा हेर्न सक्नुहुन्छ र एउटा मनोरञ्जनको प्याकेज हो लभ फर र फिल्मले राम्रो व्यापार गर्ने कुरामा आशावादी रहेको छ फिल्मको टिम र स्टोरी अलिकति फरक भएको कारणले आम युवा युवतीले चाहिँ फिल्मलाई धेरै नै रुचाउने कुरामा आशावादी रहेका छन् वै ल फिल्मले के कस्तो व्यापार गर्ने हो त भनेर रिलिज भइसकेपछिको दिनहरूमा थाहा हुन्छ अल द बेस्ट फिल्म लभ फर एभरलाई अब नम्बर टु मा सुपारी ओके शिव घिमिरेले निर्देशन गरेको फिल्म सुपारीको गीत यहाँले सुनिरहनु भएको छ रिलिज भएर फिल्ममा सुपारी एक तल छ सुपारीको दुम तन नोलको गीत तपाईँलाई नम्बर वान पोइसनको गीत सुने त्योभन्दा अगाडि नम्बर टेन पोइन्सदेखि नम्बर टु पोइन्समा आइपुग्दा कुन फिल्मको गीत स्थानमा परेको छ एकपटक रिकाब नम्बर टेनमा पहिलो माया हो मेरो नम्बर नाइनमा मेरो मनको साथी नम्बर एटमा रोमान्स नम्बर सेभेनमा ब्ल्याक नाइट नम्बर सिक्समा महसुस नम्बर फाइभमा लपडा नम्बर फोरमा हो यही माया हो नम्बर थ्रीमा लभ फर इभर नम्बर टुमा सुपारी र नम्बर वान पोइन्स क्याप्चर गरेको छ नेपाली र चल चित्र रियाको टाइट ट्र्याक रुला रिया पनि यतिकै प्रदर्शन भइराखेको फिल्म हो रानगटमा बच्चा अनि प्रदर्शन मा आउँदैछ रियाको गीत छोड्दै भने प्रोग्रामबाट बिदामा आउनु पर्नु हुन्छ प्रोग्राम सुन्दै रहनुहुन्छ अनि तपाईं सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राष्ट्रपति आभार व्यक्त गर्दै प्रोग्राम गरि उठ्गाउँ डाउनबाट म स्वागत छु अहोस्तो नमस्कार एन्ड नम्बर 1 रातदिन तडपाउने निद्रा सबै भगाउने रातदिन छटपटिले तिम्रो यादमा बौला हुने तिम्रो लागि मर्न सक्छु तिम्रो लागि मार्न सक्छु एक इसारा गर मात्रै यो दुनिया छाड्न सक्छु आई लभ युरिया आई लभ युरिया आई लभ युरिया आई लभ युरिया ekle samji bar bar aau <laughs> ekle samji ha chuma aau ekle samji dui chuma mero ho mero ho ma mero ma maya hu timro mero ho matra mero ma chhaya hu mast timro chhaya chhaya chhaya chhaya ma ho timro timro chhaya maya maya maya maya ma ho timro timro maya chhaya chhaya chhaya chhaya mai with you more timo chhaya maya maya maya maya mai with you more maya fashion banne kimi fashion maya ko hoye mori fashion banne kimi fashion maya ko hoye mori fashion banne kimi fashion maya ko hoye mori i love you dear i love you dear I love you dear sat sat sat banda bande sat timro chupi ho ki maya maya banda bande timi ar kai ko hune ho jatna pani sakdina timi kasai ko hune chaino timi mero bano man kasai ko pani hune chaina chhati chiri dekhaau <laughs> ki tok phodi dekhaau haako na sakati kati timre na ule khaau maya bannu saptami to motu tuchap palma timi action tada hudaa aago bolcha yo man ma ekle samji barraau chu ekle samji haanchu ma ekle samji karaau chu एकले सम्झि रुचि म मेरो हौ मात्र मेरो म माया हो तिम्रो